तपाई सुन्दै हुनुहुन्छ साहित विज्ञान नेटवर्क द्वारा तयार पोडकास्ट कार्यक्रम मनोजिज्ञासाको मनोजिज्ञासा हरेक साताको शनिबार बेलुकी सभा पाँच बजेदेखि छ बजेसम्म प्रसारित हुन्छ उज्यालो नाइन्टी नेटवर्कमा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 डिप्रेसनको बारेमा चर्चा गर्यौं र अन्त्यमा दिमागको शक्ति कसरी बढाउन सकिन्छ भन्ने साइकविज्ञान टिप दियौं साथी आज महिनाको अन्तिम शनिबार अर्थात् आज कार्यक्रम नियमित शैलीभन्दा छुट्टै हुन्छ आज तपाईँले हामीलाई पठाउनु भएको मनमा लागेका विभिन्न मनोजिज्ञासाहरूको सम्बोधन गर्ने पालो हामीलाई जिज्ञासा पठाउने साथीहरूको गोपनीयताको सम्मान गर्दै उहाँहरूको नाम र ठेगाना भन्दैनौ यसका लागि हामीसँग आज मनोचिकित्सक अर्थात साइकियाट्रिक डाक्टर रितेश थापा हाम्रो स्टुडियोमा हुनुहुन्छ स्वागत छ तपाईँलाई हाम्रो कार्यक्रममा हजुर नमस्कार हामीलाई सुनिरहनु भएको साथीलाई आफ्नो छोटो परिचय दिनुहोस् न आ... तपाईँले भनिहाल्नुभयो म चाहिँ एज अ साइकेट्रिस्ट आजकल न्युरो साइकेट्रिस्ट भन्छु नसा तथा मानसिक रोग विशेषज्ञ भनिन्छ होइन त्यो हुँ मैले एमबिबिएस काठमाडौँ युनिभर्सिटी धुलिखेलबाट गरेको हो एमडिटियु बिरगन्जको नेसनल मेडिकल कलेजको ट्यु एफरेड कलेजबाट गरेको त्यसपछि म नोबेल मेडिकल कलेजमा लेक्चर इन डिपार्टमेन्ट अफ साइकेट्रीमा थिएँ र साथसाथै कम्युनिटी मेन्टल हेल्थमा इन्ट्रेस्ट भएको भएर सिएमसी नेपाल एउटा एनजिओ जुन मेन्टल हेल्थमा काम गरिरहेको त्यहाँ आबद्ध भएर काम गरिरहेको अनि अहिले हालसालै मैले एकान्त कुना जावला खेलमा चाहिँ यो रिदम न्युरोसाकेटी हस्पिटल एन्ड रिसर्च सेन्टर भनेर यो मानसिक मनोरोगीहरूको लागि भनेर अस्पताल सञ्चालनमा म व्यस्त भइरहेछु अहिले हजुर यो कार्यक्रममा हामीलाई प्राप्त साथीको मनोजिज्ञासाहरूको सम्बोधन गर्ने प्रयास गर्छौँ र साथै अरू मनोजिज्ञासाहरू अब विषयवस्तुमा प्रवेश गऱ्यौँ डक्टर तपाईँको अनुभवमा नेपालमा मानसिक रोगको अवस्था र यो प्रति मानिसको हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो अब मोटामोटी अब पूर्वदेखि पश्चिमसम्म अथवा उत्तरदेखि जतिसम्म भनेर होल नेपालमा त्यसरी कति छ भनेर रिसर्च भएको छैन तर जति पनि अभाइलेबल डाटाहरू छ त्यो अनुसारले चाहिँ कम्युनिटीमा चाहिँ ट्वेन्टी टु ट्वेन्टी फाइभ कुनै न कुनै प्रकारको मानसिक रोगीहरू छन् भन्ने एउटा अनुमान लगाइएको छ त्यसमा अब डिफ्रेन्ट रोगहरूको डिफ्रेन्ट प्रिभालेन्स रेट छ होइन त्यो भयो अब अहिले बिस्तारै बिस्तारै चाहिँ यो विभिन्न एनजिओ आइएनजिओ मेडिकल कलेजहरू विभिन्न सङ्घ संस्थाहरू तपाईँहरू जस्तै प्रोग्रामहरूबाट चाहिँ मान्छेलाई अवेरनेस बढ्न थाले छ अनि यो मानसिक रोग भनेको यस्तो हो भन्ने कुरा जानकारी हुन थालिएको तर अझै पनि ग्रामीण भेगमा इभन काठमाडौँमा पनि कतिजना मान्छेले मानसिक रोग भन्नाले मनोरोग भन्नाले खालि पागलपन बौलापन दिमाग खुस्केको भनौँ न अब त्यस्तो प्रकारले लिन लिएर ली लिन्छन् अझै पनि र मानसिक रोग विशेषज्ञ अथवा मनोविज्ञ साइकोलोजिस्टका आउँदैनन् आफ्नो समस्या लिएर भने अझै पनि यो अवेरनेसको चाहिँ अझै पनि जरुरी छ अवेरनेस हुनलाई हजुर धेरैजना साइकेट्रिक डक्टर र क्लिनिकल साइकोलोजिस्टको बिचमा हामीले झुकेको पायौँ तपाईँ आफै साइक्याट्रिक डक्टर हुनुहुन्छ हामीलाई सुनिरहनु भएको साथीलाई साइक्याट्रिस्ट र क्लिनिकल साइकोलोजिस्ट एक अर्कासँग कसरी भिन्न र समान छन् त भनिदिनुहोस् न अब आ, स, आ, समान कुन रूपमै छन् भने दुईजनाले नै अब मेन्टल डिसअर्डरमा अथवा साइकेट्रिक प्रब्लमहरूसँग डिल गर्छन् होइन त्यही भएर फिल्ड एउटै भइहाल्यो र एउटै फिल्डको डिफ्रेन्ट ब्रान्चेस भनेर जस्तै डिफ्रेन्ट ब्रान्च हो अब साइकेट्रिस्ट अथवा न्युरोसाइकेट्रिस्ट अहिले भन्ने गरिन्छ होइन न्युरोसाइकेट्रिस्ट चाहिँ एमबिबिएस गरिसकेपछि होइन अनि फेरि एमडी गर्ने हो होइन उनीहरू चाहिँ डक्टर लाइसेन्स डक्टरहरू भए अब क्लिनिकल साइकोलोजिस्ट भनेको चाहिँ एमए साइकोलोजी गरिसकेपछि फेरि क्लिनिकल साइकोलोजीमा फेरि एमफिल गरेपछि बल्ल चाहिँ उहाँहरू प्र्याक्टिस गर्ने हुनुभयो भनौँ न एज अ साइकोलोजिस्ट प्र्याक्टिस गर्ने हुनुभयो अब ए अब कुनै पनि ब्याकग्राउन्डबाट आउन सक्ने भयो क्लिनिकल साइकोलोजी चाहिँ कोही नर्सिङ ब्याकग्राउन्डबाट पनि आउनुभएको हुन्छ कोही आर्ट्स ब्याकग्राउन्डबाट आउनु आएको हुनसक्छ जुनै पनि ब्याकग्राउन्डबाट हुनसक्छ भने क्लिनिकल साइकोलोजिस्टले एकजना साथीले प्रश्न सोध्नु भएको छ जुन यस प्रकारको छ म कक्षा साथ हुँदा मैले अनौठो आवाजहरू सुन्न थाले मेरो दिमागमा आवाजहरू गुन्जिन थाल्यो ममा अरू प्रति शङ्का हुन थाल्यो अरूले मलाई हानि गर्छन् कि भन्ने कुरामा मलाई विशेष चासो हुन थाल्यो कक्षा नौ पुग्दासम्म मलाई यो कुराले धेरै गिजल्यो र मलाई मानसिक अस्पतालमा उपचार गर्न लगियो त्यहाँ मलाई प्यारानोइड स्क्रिसोफेनिया भएको छ भनेर भनियो र त्यसपछि मलाई औषधि खान भनियो म त्यतिखेर दिनमा चौविसवटासम्म औषधि सेवन गर्थे औषधि सेवन पछि म फेरि आफ्नो पढ़ाईमा लागे बिस्तारै औषधीको डोज पनि कम हुँदै गयो दिमागमा आवाज सुनिन कम हुन थाल्यो म एसएलसी पास गरेपछि कलेजमा भर्ना भए मलाई औषधि खान एकदमै झिजो लाग्थ्यो र यसले मेरो पढ़ाईमा पनि असर गरेको महसुस भयो त्यसपछि मैले एक्कासी औषधि सेवन गर्न छोडिदिए तीन महिनासम्म ठिकै थियो तर एक्कासी फेरि पहिले जस्तै आवाज सुनिन थाल्यो कक्षामा मैले अनौठो किसिमको व्यवहार देखाउन थाले जसले गर्दा कलेजले मलाई कक्षामा नआउन भन्यो फेरि डाक्टरलाई देखाएर औषधि सेवन गर्न थाले मैले त्यसपछि कलेज पनि परिवर्तन गरेँ तर त्यहाँ पनि म धेरै टिक्न सकिन त्यसपछि म केही वर्ष ग्याप लिन निधो गरेँ फेरि त्यो वर्षदेखि म घर बसी प्राइभेटमा आफ्नो अध्ययनलाई बढ़ाइरहेको छु मलाई अरू मानिस सा सामान्य जीवन व्यतीत गर्न मन छ अहिले पनि औषधि त सेवन गरिरहेको छु तर औषधिले ममा भएको खाली पन्ना उदासी पना निखार पार्न सकेको छैन औषधि सेवन बाहेक हजुरले मलाई के गर्न सुझाव दिनुहुन्छ जसले गर्दा म अरू मानिसहरू सामान्य जीवन व्यतीत गर्न सकुँ हामीलाई राखिएको पहिलो मनी जिज्ञासाको सम्बोधन कसरी गर्न सकिन्छ तपाईँको विचारमा उहाँ जो कोही हुनुहुन्छ होइन उहाँले जे भए पनि आफ्नो मनको कुरा खुलेर भन्नुभएको छ त्यसको लागि धन्यवाद पहिलो पहिलो कुरा त दोस्रो कुरा अब यो प्यारानोज स्किजियोफ्रेनिया अथवा सिजियोफ्रेनिया जुन भनिन्छ हामीले सामान्यतया कसैलाई बुझाउनु पर्यो भने हामीले मानसिक रोग कति प्रकारका हुन्छन् भन्यो भने दुई प्रकारका हुन्छन् भनिन्छ एउटा हल्का किसिमको मानसिक रोग एउटा कडा किसिमको मानसिक रोग तपाईँको चाहिँ यो कडा किसिमको मानसिक रोग भयो कडा कुन शब्दमा कुन अर्थमा भनिएको हो भन्दाखेरि एउटा त दीर्घकालीन अलि लामो समयसम्म औषधि सेवन गर्नुपर्ने कसै कसैले अब पच्चिसदेखि तिस पर्सेन्टले जिन्दगीभर औषधि सेवन गर्नुपर्ने पनि हुनसक्छ त्यो हिसाबमा र समस्याहरू लक्षणहरू अलिक कडा किसिमका हुन्छन् त्यही कारणले पनि यो कडा किसिमको मानसिक रोग हो भनेर यसलाई पहिला त्यो कुरा बुझ्नु पऱ्यो त्यो बुझिसकेपछि त्यो भन्दा भन्दै अब के हुन्छ भने तपाईँले औषधि यत्रो वर्षदेखि खानुभयो सानोदेखि नै समस्या थियो होइन पहिलो कुरा त औषधि छोड्नु भएन किनभने औषधी छोड्नुहुन्छ त्यसपछि केही वर्ष केही महिना ठिक हुन्छ फेरि बल्झिन्छ होइन यो कडा किसिमको मानसिक रोग भएको भएर एउटा कुरा जस्तो कुरो औषधिलाई निरन्तरता दिँदा दिँदै तपाईँले जुन भन्नुभयो उदासीन उदासीपन आउन थालेको छ मनमा खालीपन आउन थालेको छ कतै यो सिजोफेनिया सँगैसँगै हुने उदासीपन यो चाहिँ डिप्रेसनको लक्षण त होइन को मर्बिड भनेर डिप्रेसनको लक्षण त होइन भनेर त्यो बुझ्न जरुरी छ कहिले काहीँ कस्तो हुन्छ भने हामीले सिजोफेनिया भइसकेका बिरामीहरूमा सिजोफेनिया ठिक भएर पछि त्यो पहिलाको लक्षणहरू ठिक भइसकेपछि पनि पछि आएर चाहिँ डिप्रेसन हुने गर्दछ जसलाई हामी पोस्ट सिजियोफेनिक डिप्रेसन भन्छौँ त्यस्तो प्रकारको जस्तो भनौँ न उहाँलाई जस्तो कस्तो हुन्छ भने अब पहिला मैले यस्तो गर्थे, उस्तो गर्थे, मैले अब लाजमर्दो कुराहरू गरेँ जथाभावी बोल्थेँ राम्रोसँग काम गर्न सकिनँ भन्ने त्यो फिल पछि चाहिँ हुन थाल्छ त्यसमा अब समा समाजको अरू मान्छेहरूले पनि भन्छन् तँ त यसरी हिँड्थिस् त यस्तो बोल्थिस् भनेर चाहिँ गिज्याउने गरेको भएर पनि त्यसले पनि हुनसक्छ दोस्रो कुरा हाम्रो समाजमा के छ एक भने एकपल्ट मानसिक रोग लागिसकेपछि ठिकै हुँदैन भन्ने पनि कन्सेप्ट छ त्यही कतै जागिर माग्न गयो भने चाहिँ ए तँलाई त यो तँ त पहिला पागल भएको होस् तैँले कसरी जागिर गर्छस् भनेर होचाउने होइन त्यसरी हेप्ने गर्छ त्यसले गर्दाखेरि पनि उदासीपन आउँछ अब तपाईँका तपाईँमा आउने उदासीपन के कारणले आयो त्यो बुझ्न जरुरी छ एउटा कुरा त दोस्रो कुरा तपाईँलाई जुन पहिलाको जुन लक्षणहरू थियो अब छ कि छैन त्यो पनि बुझ्न जरुरी छ त्यो छ भने पनि छैन भने पनि जुन सिजोफेनियाको औषधि हो त्यो चाहिँ कन्टिन्यू नै गर्नुपर्छ प्लस त्यसमा उदासीपन जुन छ त्यसलाई पनि एकचोटि एसेसमेन्ट गर्नुपर्छ कतै त्यसलाई पनि ट्रिटमेन्ट चाहिने हो कि भनेर त्यो बाहेक त्यो त औषधी भइहाल्यो त्यो बाहेक अब तपाईँले बिहान उ उठेर साधारण कुराहरू व्यायाम गर्ने योगा गर्ने मेडिटेसन गर्ने सकारात्मक किताबहरू पढ्ने होइन आफैले आफ्नो कुरा मनको कुराहरू जसरी अहिले पोख्नु भएको छ त्यसरी डायरीहरूमा लेख्ने आफ्नो साथीहरूलाई भेट्ने अरूसँग घुलमिल हुने कोसिस गर्ने र सकारात्मक सोच्ने हजुर होइन अब जे भयो भयो यस्तो औषधि खाने थुप्रै छन् म मात्रै होइन मैले अगाडि बढ्नुपर्छ फ्युचरलाई हेर्नुपर्छ भन्ने सोचहरू ल्याउने त्यो गऱ्यो भने पनि बिस्तारै बिस्तारै तपाईँ चाहिँ यो उदासीपनबाट बाहिर निक्न सक्नुहुन्छ होइन भने कोठामै बसेर सकेसम्म आइसोलेट भएर बस्नु थाल्नु भने यो बढ्दै जान्छ समस्या आफूलाई लुकाएर चाहिँ अगाडि बढ्न सकिँदैन भनेपछि सोसियलाइज हुन सक्नु पर्छ सोसियलाइज हुनु पर्यो जसरी उहाँले अब म मा, मलाई इस, स्कुलमा कलेजमा यस्तो भन्यो म म एक्लै घरमा बसेर प्राइभेट गरेर आएको छु भनिरहनु भएको छ नि त्यो गर्नु हुँदैन बरु जानुपर्छ स्कुल जानुपर्छ अरूसँग इन्टरेक्सन गर्नुपर्छ होइन त्यो चाहिँ गर्नुपर्छ तर औषधि छोड्यो भने त्यसले अलिकति गाह्रो गर्छ होइन अब अलिअलि लक्षण आउने अरूले अलिकति एबनोर्मल हो कि भनेर शङ्खा गर्छन् त्यसले अप्ठ्यारो पार्छ तर मेडिकेसन कन्टिन्यू गर्ने र आफ्नो काम पनि कन्टिन्यू गर्ने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 सर धेरैजसो गुनासो के सुनिन्छ भने नेपालमा डक्टरले विशेष गरी मनोचिकित्सकले चाहिँ बिरामीको कुरा राम्ररी सुन्दैन र खालि औषधिको पोका मात्र भिडाइदिन्छ भनेर मैले पनि यो कुरा सुनेको छु मानिसहरूबाट हजुर यो कुरा कतिको सही हो र मनोचिकित्सकको हिसाबले खासमा बिरामीहरूसँग चाहिँ कस्तो कुस, व्यवहार देखाउनुपर्छ यो धेरै हदसम्म सही नै हो यसलाई मैले नकार्न मिल्दैन र त्यसका कारणहरू दुई तिनवटा कारणहरू छ जस्तो लाग्छ म एज अ यङ साइकेटिस्टको रूपबाट हेर् हेर्नु पर्दाखेरि जो पहिलाको सिनियर साइकेटिस्टहरू हुनुहुन्थ्यो धेरै कम नम्बरमा उहाँहरू हुनुहुन्थ्यो भनेपछि उहाँका आउने बिरामीको चाप धेरै बढी थियो र एउटा बिरामीलाई धेरै टाइम दिनुपर्ने एउटा साइकेटिस्टले धेरै ठाउँमा कुद्नुपर्ने भन्ने हिसाब थियो त्यही भएर धेरै लोड भएको भएर अभियसली टाइम कम भयो एउटा कुरा दोस्रो कुरा अब अब उहाँहरू जब जबकि सिनियर भइसक्नुभयो पपुलर भइसक्नुभयो र हाम्रो के छ भने नयाँका भन्दा पुरानैकै जाउँ भन्ने छ सबैजना एउटै डक्टरका भिड लाग्छन् त्यसपछि फेरि टाइम म्यानेजमेन्ट गर्न फेरि पनि गाह्रो भएको छ अब यो चाहिँ प्रब्लम सल्भ हुँदै जान्छ जहाँसम्म लाग्छ मलाई कसरी भन्दाखेरि नम्बर अफ साइकेटिस्ट बढ्दै गइसकेपछि पेसेन्ट डिभाइड बिस्तारै हुँदै हुँदै पनि जान्छ र त्यो टाइम पनि एलोपेट गर्न सकिन्छ होइन अर्को रिजन चाहिँ मलाई लागेको यहाँ मात्रै होइन जुन हामी तपाईँ हामी जुन यङ जेनेरेसनको मान्छे छौँ जसले चाहिँ साइकेटिस्ट भनेर यस्तो हुनुपर्छ भनेर जुन सोध्छौँ नि त्यो चाहिँ फिल्ममा हेरेर बढी सोध्छ इन इङ्ग्लिस फिल्म हिन्दी फिल्म होइन त्यो शोभासिटमा बसेर मजाले कुरा गर्ने फोर्टी मिनट्स वान आवर्स होइन त्यो चाहिँ नेपालमा अलिकति पोसिबल टाइम फ्याक्टर त्यो चाहिँ अलिकति नभएको कारण एउटा चाहिँ मोनिटरी कारणले पनि हो किनकि उहाँहरूको साइकेटिक कन्सल्टेसन त्यही हिसाबबाट गइरहेको हुन्छ त्यही कारणले नै साइकेटिस्ट र साइकोलोजिस्टको त्यो कम्बिनेसनमा हामी जानुपर्छ अनि मेडिकेसन गर्ने काम साइकेट्रिस्टले गर्छ सा। अनि काउन्सिलिङ गर्ने काम साइकोथेरापी गर्ने काम साइकोलोजिस्टले गर्छ त्यसरी गऱ्यो भने चाहिँ टाइम म्यानेजमेन्ट सजिलो हुन्छ एउटा कुरा तपाईँले भने जस्तै एकदम सही हो अब साइकेटिस्ट डक्टर सा न्युरोसाइकेटिस्ट भइसकेपछि पक्कै पनि बिरामीको कुरा त सुन्नै पर्छ होइन नसुनिकन त प्रब्लम सल्भ हुँदै हुँदैन अब अहिले प्राय जसो के सिस्टम देख्या छ भने एक दुईवटा पोइन्ट सुन्ने बित्तिकै यो डायग्नोस्ड हो भनेर थाहा पाइहाल्छ स्पेसली एक्सपिरियन्स मान्छेहरूले होइन यसो हेर्ने दुई तिनवटा कुरा अनि त्यो औषधि लेखिदिइहाल्नेछ त्यो त टोटल्ली गलत हो त्यो गर्नु भएन होइन बिरामीलाई अलिकति हुन्छ नि हामीले एम्प्याथी देखाएर उहाँको कुराहरू सुनिदिने किनभने कति कुराहरू डायग्नोसिसमा जानुभन्दा अगाडि धेरै टाइम लाग्छ होइन एउटा मान्छेलाई बुझ्नलाई एउटा मान्छेसँग सम्बन्ध बनाउनलाई हामीले ऱ्यापड बिल्डअप भन्छौँ होइन जस्तो मैले तपाईँलाई केही पर्सनल कुरा सोधिहाल्यो भने झट्टै सबै कुरा तपाईँले खुलेर नभन्न पनि सक्नुहुन्छ नि त्यसको लागि त टाइम चाहियो तपाईँ र मेरो बिचमा एउटा ट्रस्ट एउटा बिल्डअप हुनु पर्यो त्यो टाइम चाहिँ दिनै पर्छ एउटा साइकेटिस्ट भइसकेपछि रसमा खाली औषधि लेख्ने मात्रै काम चाहिँ गर्न भएन र पिरामीको लोडले गर्दाखेरि त्यो बाध्यता छ स्पेसली सिनियर साइकेटिस्टहरूको अब हामी दोस्रो मनोजिज्ञासा लिन्छौँ जुन यस प्रकारको छ आजकल मलाई रिस एकदमै उठ्ने गर्छ जुन कुराले मलाई पछि अनुभूति पनि गराउँछ पहिला पनि नरिसाउने होइन तर अहिलेको जस्तो मात्रा धेरै थिएन अहिले सानो सानो कुरामा पनि रिस उठ्ने हुन्छ आफ्नो व्यवहार देखेर म आफै लज्जित छु तर मैले मेरो रिसाउने बानीमा परिवर्तन गर्न सकिरहेको छैन के मेरो समस्या मानसिक रोग हो त यसलाई परिवर्तन गर्न के गर्नुपर्ला अब यो मानसिक रोग र मानसिक समस्यामा अलिकति क्लियर हुनुपर्छ है त कहिलेकाहीँ कस्तो हुन्छ भने अलिअलि समस्या हुने बित्तिकै त्यो मानसिक रोगै हुनुपर्छ त्यो डिसअर्डरै हुनुपर्छ भन्ने हुँदैन है त हामीले मेन्टल डिसअर्डर अथवा साइकेटिक डिसअर्डर भन् भन्नको लागि सर्टन क्राइटेरियाहरू मिट गर्नुपर्छ जुन हाम्रो स्ट्यान्डर्ड गाइडलाइनले दिएको छ त्यही भएर मलाई अलिअलि रिस उठ्छ भन्दैमा मलाई मानसिक रोग नै हो भनेर भन्न मिल्दैन होइन तर हुन पनि सक्छ तपाईँको जुन यो लक्षण छ यो चाहिँ अब हुनसक्छ डिप्रेसनको अगाडिको लक्षणहरू हुनसक्छ उहाँलाई के कुराबाट चित्त बुझाएको छैन के कुरादेखि रिस उठिरहेको छ जुन भित्री मनमा हुन्छ नि खुलेर बाहिर आउन सक्या छैन अनि साइकोलोजिकल्ली उहाँले चाहिँ त्यो रिस चाहिँ बाहिर व्यक्त गरिराख्नु भएको छ भनौँ न कुनै पनि कुरालाई जस्तो फर इक्जाम्पल उहाँको कुनै रिलेसनसिप प्रब्लम होला फाइनेन्सियल कुराहरू होला होइन अफिसमा प्रब्लम होला केही न केहीसँग प्रब्लम छ तर उहाँले त्यो कुरालाई एक्सेप्ट नगरिकन अर्को वेबाट चाहिँ त्यसलाई डिसप्लेस गरिराख्नु भएको छ रिस देखाइराख्नु भएको छ इरिटेसन बढाइरहेको छ यो चाहिँ डिप्रेसनको अलिअलि अगाडिको चाहिँ लक्षणहरू पनि को रूपमा पनि लिन सकिन्छ तर यतिकै भन्दैमा मलाई डिप्रेसन भयो लबरबाद भयो भनेर आँतिनुपर्ने चाहिँ छैन है एउटा कुरा अब कसरी कन्ट्रोल गर्न सकिन्छ परिवर्तन कसरी गर्ने भन्दाखेरि कुनै कुन कुराले उहाँलाई बढी रिसोर्स छ त्यो कुरामा ध्यान दिनु पऱ्यो पर्टिकुलर एउटा व्यक्तित्वदेखि हो कि पर्टिकुलर एउटा कुरा कुनै कामदेखि हो कि कुनै ठाउँदेखि हो कि केदेखि रिसोर्सहरू त त्यो त पक्कै पनि हुन्छ सबैजनासँग जोसँग पनि रिस उठ्ने भन्ने हुँदैन होइन त्यो कुरा पहिला थाहा हुनु प्रब्लम केमा छ त्यो कुरा पहिला आइडेन्टिफाई गर्नु पऱ्यो रिस उठ्नु चाहिँ एउटा लक्षण मात्रै हो त्यो हो। प्रब्लम होइन रुट कज चाहिँ होइन त्यो पहिला आइडेन्टिफाई गर्नु पऱ्यो आफूले अर्को कुरा रियाक्ट गर्नुभन्दा अगाडि जस्तो हामीलाई तपाईँले अब अरूले तपाईँलाई केही के कमेन्ट गर्यो तपाईँ रियाक्ट गरिहाल्नुहुन्छ अनि मान्छेले भन्दा कस्तो रिसाएको यो कस्तो इरिटेड भएको भन्छन् नि रियाक्ट गर्नुभन्दा अगाडि पहिला सुरु उहाँले भनेको कुराहरूलाई अलिकति एनालाइजिस गर्ने र पोजिटिभली सोच्ने किन भन्यो होला यसले मलाई केही त रिजन होला भनेर अलिकति टाइम लिएपछि बल्ल अनि रियाक्ट गर्नुभयो भने अलिकति रिस्क पनि कम हुन्छ जस्तो लाग्छ मलाई अब त्यसले पनि कन्ट्रोल भएन भने सबै मानसिक रोगको त्यो प्राइमेरी त्यो म्यानेजमेन्ट साइकोलोसोजियल म्यानेजमेन्टमा यही मेडिटेसनहरू बिहान जगिङहरू गर्ने अलिकति रिल्याक्स मुडमा बस्ने अब म्युजिक सुन्ने होइन आफूलाई के के गर्दाखेरि अलिक फिल हुन्छ त्यो गर्ने अथवा मनको कुराहरू सेयर गर्ने होइन कुनै कुरादेखि अब जस्तो बुवादेखि प्रब्लम भइरहेछ सेयर गर्न सकिँदैन भन्ने अर्को साथीलाई भन्न सकिन्छ मम्मीलाई भन्न सकिन्छ दिदीबहिनीलाई भन्न सकिन्छ मनमा कुराहरू बढी राख्यो भने त्यो इरिटेसन बढी हुन्छ हुन्छ जसोलाई त्यो चाहिँ आफूले गर्यो भने बिस्तारै बिस्तारै रिस कन्ट्रोल गर्न सकिन्छ होला यदि भन्न सकेन भने एकचोटि साइकोलोजिस्टसँग अथवा साइकेट्रिस्टलाई गएर भेट्दा राम्रो चा। हुन्छ अब हामीसँग एकजना अर्को साथीको मनोजिज्ञासा आएको छ जुन यस प्रकारको छ म एक्लै बस्न रुचाउँछु बाहिर घुलमिल हुन त्यति मन लाग्दैन म धेरै जसो आफ्नै कोठामा बस्छु साथीहरूले मेरो यो बानीले गर्दा मसँग बोल्दैनन् पनि र मलाई साइको भनेर बोलाउँछन् जुन कुराले एकदमै नरमाइलो महसुस गराउँछ धेरै मानिसहरूसँग नबोल्ने भएको कारणले होला मलाई धेरै मानिसहरूको भिड़मा बोल्न एकदमै गाह्रो लाग्छ यसले मलाई हिंता बोध गराउँछ परिवारले पनि बाहिर घुम्न जाउ भन्नुहुन्छ तर मलाई मनै लाग्दैन मेरो जिज्ञासा चाहिँ के मेरो यो बानी सामान्य छ कि असामान्य अब कस्तो हुन्छ भने यो तपाईँलाई पहिलादेखि नै भइरहेको हो कि हालसाली आएर भएको हो भनेको टाइम पिरियड ड्युरेसन हुन्छ नि एक महिनादेखि भएको हो कि दुई महिनादेखि भएको हो कि एक वर्षदेखि हो कि या पहिलादेखि तपाईँको स्वभावै त्यस्तो हो अब पहिलादेखि नै स्वभावै त्यस्तो हो भने तपाईँको पर्सनालिटीको कारणले पनि हुनसक्छ अब त्यो पर्सनालिटी तपाईँको व्यक्तित्व भनिन्छ त्यो व्यक्तित्वको कारणले गर्दाखेरि धेरै नै समस्या आइरहेछ भने र त्यो डायग्नोजै गर्न सकिन्छ भने त्यसलाई पर्सनालिटी डिसअर्डरतिर लग्न मिल्छ भन्न मिल्छ तर त्यसरी हामीले इजिली तपाईँको यति कुराले हामी पर्सनल डिसअर्डर भन्न भन्न मिल्दैन कसैलाई पनि त्यही भएर यो टाइम फ्रेम पहिला कहिलेदेखि भएको भन्ने कुरा इम्पोर्टेन्ट हुन्छ त यो चाहिँ तपाईँले यहाँ मेन्सन गर्नुभएको छैन होइन अर्को कुरा कसै कसैलाई चाहिँ सोसियल एङ्जाइटी हुन्छ जस्तो सोसियल ग्यादरिङहरूमा बोल्न मन नलाग्ने बिहामा पार्टीमा वर्तमानमा त्यस्तो ओकेजन्सहरूमा सोसियल ओकेजन्समा जानु मन नलाग्ने हुन्छ त्यहाँ गयो भने एङ्जाइटी बढी हुने हुन्छ होइन हाततिने बढी हुन्छ डर लाग्ने हुन्छ कसरी बोल्ने के गर्ने रेस्लेसनेस बढी हुन्छ त्यस्तो सबै नै सोसियल एङ्जाइटीको पार्ट भयो फेरि अथवा सोसियल फोबिया भन्छौँ त्यो भिन्न प्रकारको रोग भयो होइन यो मलाई बच्चैदेखि हो धेरै बन्नु बोल्नु मन लाग्दैन दे धेरै हामीले जुन भन्छौँ नि इन्ट्रोबर्ट भन्छौँ नि आफ्नो मनको कुरा खुलेर नभन्ने भन्दा यो तपाईँको पर्सनालिटीको पार्ट हो अब त्यसले गर्दाखेरि अरूलाई बढी प्रब्लम छ भने त त्यसलाई एड्रेस गर्नुपऱ्यो एक्चुली एसेसमेन्टको लागि जानु पर्यो त्यसलाई पनि हामीले काउन् साइको साइकोथेरापीद्वारा बिस्तारै बिस्तारी चेन्ज गर्न सकिन्छ त्यसलाई पनि होइन होइन त्यसले धेरै प्रब्लम दिएको छैन म यस्तै नै हो मलाई चाहिँ केही प्रब्लम न मलाई प्रब्लम छ न म अरूलाई प्रब्लम हुन्छ भने त्यसलाई खासै एड्रेस गर्नुपर्ने जस्तो लाग्दैन होइन तर यता यहाँ तपाईँको अलिकति कन्सर्न मलाई लाग्छ कि यो हिन्ताबोध जुन शब्द तपाईँले प्रयोग गर्नु भएको छ त्यो भनेको अलिअलि डिप्रेसिभ लक्षणहरू हिंताबोध हुनु आफ्नो कुनै पनि फ्याक्टरले गर्दाखेरि कुनै पनि कामले गर्दाखेरि हिंताबोध हुनु त्यो चाहिँ हुनु भएन तपाईँलाई लाग्छ यो मेरो हिंताबोध छ मलाई म अगाडि बढ्न सक्दिनँ जस्तो लाग्छ भने त एकचोटि एसेसमेन्ट गराउँदाखेरि नै राम्रो हुन्छ भन्नुहुन्छ किनभने यति भन्दैमा तपाईँले के हो यो भनेर भन्न मिल्ने साइको भन्ने शब्द चाहिँ त्यही मैले अघि नै भने स्ट्रिकमा सोसियल स्टिकमा आफूभन्दा अरू डिफ्रेन्ट छ भन्ने मान्छेले चाहिँ यो चाहिँ साइको हो म चाहिँ ठिक हुँ भन्ने जेनरल मान्छेको एउटा सोचाइ हुन्छ क्या त्यो होइन मान्छेहरू डिफ्रेन्ट डिफ्रेन्ट पर्सनालिटीको मान्छे हुन्छ आफूसँग मेल नखाँदैमा अरू चाहिँ नराम्रो म राम्रो भन्ने चाहिँ त्यो त जेनरल मान्छेको बानी नै हो त्यतातिर बढी ध्यान दिनु हुँदैन फेरि नेपालमा यो साइको भन्ने चाहिँ चलनै जस्तो चलनै जस्तो छ अलिकति केही डिफ्रेन्ट मैले भने मभन्दा तपाईँ अलिकति डिफ्रेन्ट हुने पितिकै तँ चाहिँ साइको म चाहिँ राम्रो भन्ने चलन छ क्या त्यो चाहिँ सबैले भनि नै प्रयोग गर्ने शब्द हो त्यो शब्द प्रयोग गर्नु पनि हुँदैन होइन र त्यतातिर बढी ध्यान दिनु पनि हुँदैन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 उज्यालो नाइन्टी नेटवर्कको साप्ताहिक कार्यक्रम मनोजिज्ञासामा अरू जिज्ञासा लिएर फेरि आउनेछौँ उज्यालो सुन्दै गर्नुहोला <स्थियो> उज्यालो नाइन्टी नेटवर्क र साइक विज्ञान नेटवर्क नेपालको सहकार्यमा अहिले तपाईँ कार्यक्रम मनोजिज्ञासा सुनिरहनु भएको छ र आजको कार्यक्रममा तपाईँले पठाउनु भएको जिज्ञासा समेटिरहेका छौँ तपाईँलाई फेरि स्वागत छ कार्यक्रम मनोजिज्ञासा धन्यवाद आत्महत्या एकदम बढ़ी रह विशेषगरी किशोर किशोरी आत्महत्या इसका कारण र निवारण के कारणहरू त थुप्रै छन् होइन तपाईँले एकदम सेन्सिटिभ टपिक उठाउनु भएको छ है यो मलाई पनि सबैभन्दा अहिले मनपर्ने टपिक नै हो सुसाइड किनभने सुसाइड रेट बढ्दैछ हामीले यो सेप्टेम्बर टेनमा जहिले पनि हरेक वर्ष वर्ल्ड सुसाइड प्रिभेन्सन डे भनेर पनि मनाउँछौँ होइन किनभने रेट धेरै बढिसकेको छ अहिलेको तथ्याङ्क हेर्ने हो भने लास्ट सेटेन्टर हेर्ने हो भने एट डेथ पर इयर भनेर भनिन्छ अब नेपालमा एक्ज्याक्टली कति छ भनेर त थाहा था छैन तर पनि यो महिलाहरूमा जुन पन्ध्रदेखि पैँतालिस पन वर्षको महिलाहरूमा मृत्यु हुने कारणहरूमध्ये चाहिँ सुसाइड पनि एउटा हो इन्फ्याक्ट अब युएसमा mm. होइन अमेरिकामा रोड ट्राफिक एक्सिडेन्ट भन्ले मर्ने मान्छेभन्दा बढी सुसाइडले मर्ने मान्छे बढी छन् एकदम धेरै सेन्सिटिभ इस्यु हो अब सुसाइड किन गर्छन् त युवा युवतीले अथवा कुनै पनि व्यक्तिले भन्ने कुरामा चाहिँ एउटा हुन्छ इम्पल्सिभ सुसाइड इम्पल्सिभ सुसाइड भन्नाले ज्वाट गरिहाल्ने आवेगमा आएर गरिहाल्ने जस्तो तपाईँ हामीले सो चाहिँ सुनेकै होला अब जस्तो एसएलसीको रिजल्ट आयो फेल भयो भने गएर हाम फालिदिइहाल्यो झुन्डिहाल्यो या मरिहाल्यो त्यो इम्पल्सिभ एक्ट हो त्यो होइन नसोचिकन झ्यापै गरिहाल्ने एउटा अर्को चाहिँ प्लान्ट सुसाइड हुन्छ युजली डिप्रेसनको बिरामीहरूमा हुन्छ जब डिप्रेसनले घेर्दै जान्छ त्यसमा फस्दै गइन्छ अनि त्यो मनको बिरामी भए पनि त्यो सोचाइमा पनि त्यसले असर गर्छ गएर चाहिँ यो हाम्रो जुन वर्थलेसनेस होपलेसनेस हेल्पलेसनेस भन्छ कसैले मलाई केही गर्न सक्दैन हेल्प गर्न सक्दैन मेरो जीवनको अर्थ छैन अर्थ छैन मैले बाँचेर के गर्नु भन्ने अथवा कुनै आफ्नो भविष्यबारेमा कुनै नराम्रो के राम्रो चाहिँ सोच आउँदैन भने बिस्तारै बिस्तारै मान्छेहरूले चाहिँ सुसाइड अब गर्नुपर्छ भनेर प्लानिङै गरेर सुसाइड गर्ने गर्छन् अनि त्यसका कारणहरू विभिन्न हुन्छ अब युवा युवत युवतीमा मात्रै होइन अरू मान्छेहरूले पनि सुसाइड बढी गर्छन् होइन अब धेरै फ्याक्टर्सहरू हुन्छ सोसियल फ्याक्टर्सहरू हुन्छ कल्चरल फ्याक्टर्सहरू हुन्छ होइन अथवा यो यो साइकेटिक प्रब्लम नै भएको हुनसक्छ पहिलाभन्दा आइडेन्टिफाई बढी भएको हुनसक्छ अब अहिले धेरै किसिमको स्ट्रेसहरू छ यङ जेनेरेसनमा होइन एकदम एम्बिसियस पनि बढी छन् पहिलाभन्दा छिट्टै क्वालिफाई गरौँ छिट्टै कमाउँ छिट्टै गाडी चढौँ छिट्टै बाइक चढौँ भने डिमान्ड बढी भइसकेको छ र एम्बिसन एकदम हाई एम्बिसन राख्न थालेछन् होइन तपाईँले एउटा कुनै जब भ्याकेन्सी निकाल्नुभयो भने मैले पनि पाएको छु सुरुमै स्यालेरी सोच्छन् कति स्यालेरी भनौँ भने एक्सपेक्टेसन एकदम हाई भइ छ त्यो एक्सपेक्टेसन मिट गर्न नसकिसकेपछि चाहिँ अनि फ्रस्ट्रेसन आउन थाल्छ एउटा कुरा कतिजनालाई चाहिँ फरेन कन्ट्रिजमा जानेहरूमा पनि प्रब्लमहरू देखिरहेछ किनभने यहाँबाट धेरै कुरा गर्छु भनेर गयो त्यहाँ धेरै कुराहरू गर्न सकिरहेको छैन मेरै आफ्नो साथीहरू भाइ बहिनीहरू अथवा अरूबाट अरू लिङ्कबाट पनि धेरैले क्वेसन गर्छन् मलाई यस्तो प्रब्लम भइरहेछ त्यहाँ साइकेटिस्ट भेट्न एकदम गाह्रो छ एक्सपेन्सिभ छ के गर्ने होला दाइ भनेर भनेपछि एक्सपेक्टेसन बढी भएपछि फ्रस्ट्रेसन बढी भयो अर्को कुरा भनेको रिलेसनसिप प्रब्लम धेरै देखिहाल्छ हामीले होइन पहिला जस्तो लुकेर गर्ने भनेको छैन अहिले ओपन्ली रिलेसनसिपमा जानेछ बोय फ्रेन्ड गर्लफ्रेन्ड यताउता भन्ने कुराहरू लभ म्यारेजेसहरू पनि बढी हुन थालेछ इन्टरकास्ट म्यारेजेसहरू बढी हुन थालिएको छ र अलिकति रिभोल्युसन यो यङ जेनेरेसनमा चाहिँ रिभोल्युसन गर्ने चाहिँ टेन्डेन्सी बढी हुन्छ होइन अरूले भने किन मान्ने हेड्रोलेसन्स जुन फेजमा त्यसले गर्दाखेरि स्ट्रेस बढी हुन्छ र अर्को फ्याक्टर भनेको यो सब्सटेन्स अफ युज भन्छौँ हामी अल्कोहोल ड्रग्स यसमा बढी जाने हुन्छ जस्तो स्ट्रेस भयो टेन्सन भयो अब के गर्ने त बरु जाउँ एक दुई प्याक खाउँ रिल्याक्स गरौँ भन्ने पप्सहरूमा जाने होइन डिस्कोजहरूमा जाने होइन अब अनि त्यो अरू चुरोटको लत गाँजाको लत अरू कुराहरू चाहिँमा इन्भल्भ हुने बिस्तारै बिस्तारै त्यसले गर्दाखेरि झन् त्यो सुसाइटेड टेन्डेन्सी चाहिँ बढ्छ क्या त्यही भएर के सोच्नुपर्छ भने यदि यङ जेनेरेसनले यहाँ मेरो कुरा सुनिराख्नु भएको छ भने अल्कोहल अथवा अल्कोल लगायत अरू कुनै सब्सटेन्सले चाहिँ स्ट्रेस चाहिँ कम गर्दैन त्यो क्षेनिक मात्रै हो केही पिरियडको लागि मात्रै हो त्यसले बिस्तारै बिस्तारै बनाउँदै जान्छ त्यही भएर त्यसले त्यो अल्कोहल इज नेभर अ सल्युसन एन्ड सुसाइड इज अलवेज पर्मानेन्ट होइन त्यही भएर तर पेन इज टेम्परेरी भन्छु म पेन इज टेम्पररी पेन भनेको आज छ भोलि नहुन सक्छ तर सुसाइड एकचोटि गरेपछि सक्छ त्यही भएर कहिले पनि सुसाइड चाहिँ तिर चाहिँ कहिले पनि ध्यान जानु हुँदैन बरु आफ्नो कुराहरू सम्बन्धित व्यक्ति कहाँ खुलेर भन्दा चाहिँ राम्रो प्रिभेन्सन गर्न सकिन्छ अर्को एउटा नोट मैले यहाँ भन्नै पर्ने के छ भने सुसाइड इज हन्ड्रेड पर्सेन्ट प्रिभेन्टेबल यदि राइट टाइममा एड्रेस गर्न सकियो भने त्यसलाई प्रिभेन्ट गर्न सकिन्छ अनि स्टिकमा मिसकन्सेप्सनहरू दुई तिनवटा छ म टाइम छ भने भनिहाल्छु जस्तो एउटा व्यक्तिले सुसाइड हाम्रो के सोचाइ छ मिसकन्सेप्सन भने साइको मान्छेले मात्रै सुसाइड गर्छ भन्ने पहिला पहिला सुसाइड गऱ्यो भने पागल भयो खुस्क्यो गऱ्यो मऱ्यो गयो भन्ने थियो त्यो रङ हो साइकोटिक भनेको अर्कै किसिमको रोग हो त्यस्तो मान्छेले मात्रै सुसाइड गर्ने भन्ने होइन एउटा कुरा दोस्रो कुरा सुसाइड गर्ने व्यक्तिले एकचोटि निर्णय गरेपछि अब यो परिवर्तन हुँदैन चेन्ज हुँदैन डिसिजन लिएपछि लियो लियो भन्ने कुरा चाहिँ गलत हो चेन्ज गर्न सकिन्छ मैले भने त्यही भएर हन्ड्रेड पर्सेन्ट हो सुसाइड त्यसरी लिनु पर्यो तेस्रो कुरा के भने सुसाइडको कु, कुरा खुलेर गरेको व्यक्तिले त कहिले पनि सुसाइडै गर्दैन भन्ने हाम्रो सोच हुन्छ हामी पनि स्कुलमा पढ्दाखेरि म मा, मर्छु भनेर कसैले भनिदियो भने यसले गफ हाने हो यो मर्दैन भनेर निस्काइन्थ्यो तर त्यस्तो होइन कसै कोही मान्छेले सुसाइड म मा गर्छु मलाई यस्तो सोचाइ आइरहेछ मेरो मनमा यस्तो विचारहरू आइरहेछ भनेर खुलेर एक्सप्रेस गर्छ भने त्यसलाई चाहिँ सिरियसली लिनुपर्छ त्यो खालि जिस्कियो यसले यो, यो, यो गर्दैन जसले भनौँ न जसले एक्सप्रेस गर्छ उसले कसैले नि गर्दैन भन्ने कुरा पनि एउटा मिसकन्सेप्सन हुन् त्यो मान्छेले गर्ने चान्सेस बढी हुन्छ हजुर यो कुराहरू यो, यो मिसकन्सेप्सन्सहरू यसलाई चाहिँ हामीले हटाउनुपर्छ बिस्तारै बिस्तारै र त्यस्तो थट्सहरू आयो भने इमिडिएटली कन्ट्याक्ट गर्नुपर्छ नेपालमा मानसिक समस्याको उपचार अथवा सेवामा लागेका विभिन्न पेसामा संलग्न मानिसहरू बिच त्यति मिल्ती छैन भन्ने सुनिन्छ जस्तै क्लिनिकल साइकोलोजिस्ट अथवा काउन्सिलर र साइकायाट्रिस्ट बीच नेपालमा काम गर्दा सहकार्य छैन जबकि हामी विकसित देशहरूमा हेऱ्यौँ भने मानसिक स्वास्थ्यलाई मल्टिडाइमेन्सनल अप्रोचमा काम गरिरहेका पाउँछौँ यसबारेमा तपाईँको के विचार छ केही हदसम्म ठिक पनि हो केही पुरै ठिक चाहिँ होइन यो कुरा चाहिँ होइन किनभने अब मेडिकल कलेजहरूमा त टिममै काम गरिन्छ जति पनि मेडिकल कलेजहरू छ जहाँ साइकोलोजिस्ट छ जहाँ छ त्यहाँ त टिममै काम गर्ने हुन्छ जस्तो साइकोलोजिकल एसेसमेन्टहरू साइकोथेरापेटिक अप्रोचहरू त साइकोलोजिसले नै गर्छन् क्लिनिकल साइकोलोजिसले नै गर्छन् र मेडिकेसन बेस्ड अरू कुराहरू चाहिँ साइकेट्रिस्टले गर्छन् होइन तर साइकेट्रिस्टले पनि साइकोथेरापीको काम गर्नै सक्दैनन् भन्ने चाहिँ होइन डे आर क्वालिफाइड उनीहरूले पनि गर्छन् यो प्रब्लम क्रिएट हुनेमा अब म एज अ यङ साइकेट्रिस्ट भएको हिसाबले अब धेरै कुराहरू भन्न मिल्दैन होइन तर पनि दुई तिनवटा रिजन्सहरू छ जस्तो लाग्छ मलाई हामीले एकअर्कालाई रेस्पेक्ट नगरेर जस्तो लाग्छ मलाई मलाई चाहिँ आफ्नो पर्सनल्ली मेरो भ्यू के छ भने सबैले आफ्नो बााउन्ड्री र बान्ड्रीमा बसेर काम गर्नुपर्छ होइन मेरो काम के हो मैले गर्न सक्ने काम के हो भनेर चाहिँ बुझ्नुपर्छ अब साइकेट्रिस्टले त्यही म डक्टर हो यो चाहिँ कोही पनि होइन भनेर हेला गर्न थाल्यो भने त्यो पनि मिलेन होइन म साइकेटिस्ट म साइकेटिस्टको ठाउँमा बस्नुपर्छ साइकोलोजिस्टले गर्ने काम साइकोलोजिटले गर्नुपर्छ भन्ने सा हो साइकोलोजिस्टले पनि मनै डक्टर हो मनै डक्टरभन्दा ठुलो अब मैले व्याबसिङ केसेस होइन कति केसेसहरू छ साइकोटिस्टले लेखेको ले ले ले ले औषधिहरू चाहिँ बन्द गरिदिएर चाहिँ गर यो खानु पर्दैन यस्तो औषधी भनेर काउन्सिलिङबाट ठिक हुन्छ भनेर भनेको केसेसहरू सुसाइड गरेका केसेसहरू छ त्यही भएर डक्टरभन्दा माथि उठेर मनै जान्ने हो भनेर चाहिँ त्यो चाहिँ त्यस्तो व्यवहार चाहिँ देखाउनु हुँदैन भन्न खोजेको के भने अहिलेसम्म सायद त्यो पहिलाको जेनेरेसनमा चाहिँ त्यो एउटा कन्फ्लिक्ट चाहिँ थियो तर जति जति यङ साइकेटिस्टहरू निक्लिँदैछन् होइन उनीहरूमा त्यस्तो धेरै कन्फ्लिक्ट आएको छैन जस्तो मैले अघि नै भने मैले आफैले चाहिँ साइकेट्री हस्पिटल खोल्दैछु अब त्यसमा चाहिँ दुईजना क्लिनिकल साइकोलोजिस्टहरू हुनुहुन्छ भनेपछि उनीहरूलाई साथमा लिएर एउटा टिमवर्क भनेर हामी अगाडि बढ्दैछौँ होइन त्यही भएर पहिला चाहिँ त्यो समस्या थियो अहिले चाहिँ छैन समस्या आको धेरै कारणले हो आफ्नो बान्ड्री हटेर हो किनभने एउटा क्वालिफाइड लाइसेन्स डक्टर भनेको लाइसेन्स डक्टर हो साइकोलोजिस्ट भनेको सँगै काम गर्ने अर्को एउटा ब्रान्च भयो होइन एउटा ब्रान्चले म ठुलो हुँ अर्को ब्रान्चले म ठुलो हुँ गर्न थाल्यो भने कहिले पनि हुँदैन मिलेर पेसेन्टको प्रब्लम सल्भ गर्नुपर्छ जस्तो लाग्छ अब बाहिर प्रब्लम त्यस्तो छैन भन्नुहुन्छ बाहिर पनि इस्युजहरू आइरहेछ बाहिर पनि साइकोलोजिस्टहरूले हामीले किन औषध लेख्न नपाउने होइन हामी ठुलो भन्ने इस्युजहरू बाहिर यो जहाँ पनि आउँछन् होइन तर हामीले बुझ्नुपर्ने कुरा हो नि सबैको आफआफ्नो आप रोल छ सबैजना मान्छे चाहिँ इम्पोर्टेन्ट हुन्छ कि कोही पनि लेस इम्पोर्टेन्स कोही पनि हाई इम्पोर्टेन्ट धेरै इम्पोर्टेन्ट भन्ने हुँदैन सबै मान्छेको आफ आप आफ्नो रोल छ सोसाइटीमा त्यही भएर नै अहिलेसम्म एक्जिस्टेन्स भइ नै रहेछ त्यो आफ्नो रोल बिग्रिए बिर्सिएर अर्काको रोलमा जानु थाल्यो भने नि प्रब्लम हुन्छ होइन त्यो कुराहरू याद गऱ्यो भने मलाई लाग्छ यङ जेनेरेसनमा त्यो सायद धेरै प्रब्लम छैन होला जस्तो लाग्छ आजको लागि अन्तिम मनोजिज्ञासा भूकम्प आउँदा म मेरो घरको पाँचौ तल्लामा थिएँ भूकम्प आउने क्रममा मेरो आँखा अगाडि दुई तिन घर परको घर पूर्ण रूपले ध्वस्त भएको देखेको थिएँ त्यो दृश्य अझै पनि मेरो मानसपटलमा ताजे छ भूकम्प गएको सात आठ महिना भइसक्दा पनि त्यो डरलाग्दो दृश्यले डर पैदा गरिरहेको छ सपनामा पनि त्यही घर ढलेको देख्ने गर्छु अझै पनि त्यो घरको भग्नावशेषले मलाई वैशाख बाह्र गतिको अनुभव ताजा गराइदिन्छ यो कुराले गर्दा मलाई दिमागमा तनाव उत्पन्न भएको छ म त्यो घर ढलेको दृश्य भुल्न चाहन्छु तर अहिलेसम्म सकेको छैन मैले के गर्नुपर्छ होला उहाँको मनजिज्ञासालाई कसरी सम्बोधन गर्नुहुन्छ अब यो लक्षणहरू तपाईँले भन्नुभएको जुन झजलको आइराख्ने पहिलाको भूकम्प ले जुन घर भत्क्यो त्यसैको बारेमा सोचाइहरू आइराख्ने सोच्दाखेरि डर लागिराख्ने अथवा त्यो ठाउँमै जानु मन नलाग्ने राति निन्द्र नलाग्ने होइन यो सिम्टम्सहरू तपाईँले भन्नुभएको अलिअलि पिटिएसटी जुन हामी भन्छौँ पोस्टरोमेटिक्स टेस्टिसहरूसँग मिल्छ मिल्न चाहिँ तर अब पूर्ण रूपमा एसेसमेन्ट गर्नुपर्ने हुन्छ किनभने पिटिएसटीमा यो लगायत अरू सिम्टम्सहरू पनि हुन्छ अलिकति कडा किसिमको यो रोग हो त्यही भएर एक्चुअली एसेसमेन्ट गर्नै पर्ने हुन्छ तपाईँलाई धेरै नै समस्या छ यसले तपाईँलाई डेली लाइफमा चाहिँ गाह्रो भइरहेछ आफ्नो काममा आफ्नो दैनिक जीवनमा भने चाहिँ यसको ट्रिटमेन्ट गर्नु जरुरी छ होइन नभए यो बढ्दै जान्छ र झन गाह्रो समस्याहरूले गर्न र यसको ट्रिटमेन्ट पनि सम्भव छ चा। मजाले छ त्यो कुनै चिन्तै गर्नु पर्दैन अब हामी कार्यक्रमको अन्तिममा छौँ आज जति पनि जिज्ञासा लिन पाएनौँ अर्को महिनाको अन्तिम साता तपाईँको मनोजिज्ञासालाई सम्बोधन गर्छौँ साथी अब कार्यक्रमको अन्तिम खण्ड साइक विज्ञान टिपमा छौँ र हामी आशा राख्छौँ हाम्रो साइक विज्ञान टिपले तपाईँलाई पक्कै पनि मद्दत गर्छ आजको टिप भने हाम्रो अतिथि डाक्टर रितेश थापाबाट सुनाउन त हजुर मेरो आजको टिप भनेको सकारात्मक सोच राखौँ खुसी हुने कोसिस प्रयास गरौँ र लाई भगाऊ भन्ने हो आजको टिपले तपाईँलाई मद्दत गर्छ भन्ने र रा आशा राख्दछु सर आजको हाम्रो कार्यक्रममा आएर यति धेरै मनोजिज्ञासाको सम्बोधन गर्नुभयो र हामीलाई सुनिरहनु भएको साथीलाई सायक विज्ञान टिप पनि दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद यहाँसम्म आएर मानसिक स्वास्थ्यको बारेमा केही भन्न भन्ने मौका दिनुभयो त्यसको लागि पनि हजुरलाई धेरै धेरै धन्यवाद साथी हामी कार्यक्रमको अन्तिममा आएका छौँ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 हामी हरेक महिनाको अन्तिम शनिबार यसै समयमा यसै गरी एकजना विज्ञ समक्ष कुराकानी गर्दै तपाईको जिज्ञासाको उत्तर दिने प्रयास गर्छौं हामीलाई तपाईले इमेल लेख्ने हाम्रो ठेगाना हो मनोजिज्ञासा एट साइक विज्ञान डट कम एमएनओ जेआइजिवाईएसए मनोजिज्ञासा एट द a साइक विज्ञान डट कम एसएमएस मार्फत आफ्नो प्रश्न टिपाउनका लागि मोबाइल नम्बर अन्ठानब्बे अन्ठानब्बे साठी बयानब्बे एकाउन्न उनान्सेमा आफ्नो जिज्ञासा र प्रतिक्रिया पठाउन सक्नुहुन्छ र साथै हाम्रो यो कार्यक्रम उज्यालो अनलाइन डट कम साथै साइक विज्ञानको वेबसाइट डब्लु डब्लु डट साइक विज्ञान डट पनि सुन्न सक्नुहुन्छ हामीलाई फेसबुकमा साइक विज्ञान नेटवर्क नेपाल पेजमा लाइक गर्न र ट्विटरमा एट द फलो गर्न पनि सक्नुहुन्छ आजको कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धेरै धन्यवाद हाम्रो अतिथि डाक्टर रितेश थापाको अमूल्य समय र विचारको लागि धन्यवाद